अब सुनऊ गीत संगीत रखोजबर को संगालो जीवन को गोरेटो आह uh. जन्मेर हुर्के पछि कसैलाई यति पढुला यसो घर बनाउला भन्ने आसै आसमा मान्छेको सपनाहरू चकना चुर भएर ओढारको बास यही पङ्क्तिको एउटा यथार्थ चित्रण लिन हामी गुल्मीको सदरमुकाम तङ्गास आठको भुजेल खर्काको उकालो एउटा भिड जहाँ कसैले देख्न सक्दैनन् त्यो ओढारमा आइपुगेका छौँ एकजना नब्बे वर्षको नेटो काटिसकेका वृद्धको कथा तल मोटर बाटो छ अलि मासतिर गुरेटो बाटो छ बिच खरिया ओढारमा एकजना वृद्धको बसोबास छ म बडो मुस्किलले यो ओारमा आइपुगेको छु खरका बुच्चाहरू समात्दै तल अलिकति पहिरो छ बाटो छैन बिस्तारै आइपुगे र यी वृद्धको बारेमा सोद्धा खोज्दा उहाँ रिसाउने गर्नुहुन्छ मैले उहाँको घर ठेगाना उहाँको जीवन खोतल्न खोजिरहेको छु हेरौँ कतिको सफल भइन्छ यहाँनिर यी वृद्धले ग्यालिनमा पानी राख्नु भएको छ सानो आगो फुक्ने अगेनो बनाउनु भएको छ बाछिटोले हान्यो भने उहाँ रुज्नुहुन्छ यद्यपि यहाँनिर पहरो छ एउटा गुन्द्री ओछाउनु भएको छ बोरा छ भाँडाहरू छन् र यही चुलो नजिकै उहाँले शौचालय बनाउनु भएको छ खनेर एउटा खाल्डो बनाउनु भएको छ शौचालय यहाँका लागि यो संसार बनेको छ यहाँका लागि यो महल बनेको छ अनि किन यसरी उडारमा बस्नु भएको छ त यसबारे हामी कुराकानी गर्न गइरहेका छौँ हजुर आफ्नाबाट परेको दुःख हुनेमा मेरा ब्रह्मा ओली जर्नल तक मनेर बसिआ बुझ्दै जानु है मेरै आफ्नाबाट यी दुःख परे छेत्री हुन् कँर हुन् चार घरे कहाँ चार घरे कन्जु दोर्नबहादुर कान्छीपट्टिका उेठीपट्टिका चार भावना हुन् तिमी चार भावना भन्दा जेठो छु म कान्छीपट्टिका त कान्छीपट्टिमा पछि पछि जन्मेको चार भाइ अहिले चाहिँ कुराहरू छैन सुन्नु न गरेन बाबुको औशा पनि जमी छ मान्छे जति निकालेका हुन् जमिन जग्गा मैले खाओ भनेर मेरो जिजो सम्पत्ति त घर जीजूको बाजे पाला मेरो जीजूको सम्पत्ति आउँछ अहिले चाहिँ अन्न बढी यिनीहरू दुनियाँ के भएर बसिया छन् भन्ने माला कुरा मलाई पनि थाहा छ उनीहरूले पनि हामी कसो गरेर बसिया छौँ भन्ने उनीहरूलाई पनि थाहा कुरा गरी सार्की हुन्छ एकछिन सुन्नु म त आग्रह गर्दछु तपाईँ ठिकै छ जीवन यस्तै हो तपाईँ यी सेतै फुल्नु भएको छ दाँत झरेका रहेछन् कि कपडा पनि यस्तो यो जाडोमा बिचरा यस्तो पातलो छ म तपाईँ को केही उपस् भन्ने पक्षमा छु बुवा अनि तपाईँको श्रीमती अहिले हुनुहुन्छ कि महिना हजुर हामीले केही जान्न सकिन्छ सकिन्न सकिन्छ व्यवहार हामीले त्यही दैमा देब्रे भए भाईरा धोका खुवाओ मसल कि अनि बुवा जीवनमा तपाईँले निकै हन्डर खानु भए रहेछ घरका पुरा कपडा पनि ल्याउनु भएको छ दुःख परिसक्यो भने अहिले गर्छ तपाईँलाई अंशबाट पनि छुट्याए सबैबाट छुट्याए दुखा कमाइ मिय के भन्थ्यो गाउँमा बुवालाई तिमीहरू मरेर गयो यहाँ दुःख पारेर तिवाने एउटा आफन्त बनेछन् दुखम साथ छोड़ता छोड़द रे दुनिया को रीती नहीं एस्तो बल को आगो ताप्द छन दुखी कई भूल्द छन देवता जहाँ जानुहुन्छ अथवा यो बास ओडार सार्नु भयो भने यिनी कुम् भाँडाकुँडा सबै बोकेर जानु कठै यो जिन्दगी म एकदम भावुक बनेको छु यी वृद्ध जसले वैस उमेर छ दुनियाँका हलो कोदाला गरे यिनलाई कज्याउनेहरू धेरै भए अब यिनको पाखुरामा बल सकियो हात काम गर्न छाडे तब उनी गाउँबाट पनि हेला भएर गत बाइस वर्षदेखि उनले आफ्नो गाउँ हस्तीचोर छोडेर हिँडेका छन् र यस तमगास नजिकै भुजेल खर्काको भिरमा एउटा ओडार छ त्यो ओडारमा बास बसेका छन् मान्छेको पीडा कस्तो छ यो संसार कति विचित्र छ हेर्नुहोस् त यिनलाई वास्त गर्ने कोही छैनन् यहाँनिर बिहान बेलकी धुवा निस्किने गर्दछ यो धुवा कतै भूतले आगो बालेको त होइन भन्ने लक काट्दथे मान्छेले यहाँनिर स्कुले भाइ बहिनी पनि छन् भाइहरू यता आउनुहोस् कि यहाँ यो आगो बोल्दाखेरि धुवा पुत्याउँदा नौ, नौ, नौ नौ नौ नौ नौ के लाग्छ धर्मराज भाइ तपाईँले यहाँको जीवन देख्नुभयो भने उहाँ जीवनदेखि नै एकदमै वितिष्णा हुनुहुन्छ र कसैसँग बोल्न चाहनुहुन्न के लाग्छ पहिला एकदमै एक सङ्कट परे जस्तो लाग्छ अनि उहाँले धोक्का खानु धुका खानुभयो धेरै अनि आएर यस्तो पहाडमाहरू खानुभयो कि जस्तो लाग्छ मलाई यहाँनिर धेरै भाइहरू हुनुहुन्छ ना ना भाई, नाम हो? नाम हो? तपाईँले ओजेल खबर पक्कै पनि यस्तै यस्तै खोजमूलक समाचारले ओजेलका खबरलाई आफै बोलाएको हुन्छ एउटा गर्व पनि गर्छौ हामी उडारमा बसेर मान्छे दुःख पाएका मान्छेहरू यस्तै यस्तै मान्छेको खबर आउने गर्छ तर यस्ता मान्छेहरू बोल्न चाहन्नन् हामीले केही समय अघि पच्चिस वर्षदेखि बागलुङमा ओसेकी एकजना महिलाको खबर ल्याएका थियौँ त्यहाँका मान्छेले पनि हामीलाई बोलाएका थिए र अहिले पनि यी वृद्ध जो हस्तिचोर घर बताउनुहुन्छ र उहाँ बोल्नै चाहनुहुन्न आफ्ना कथा व्याथा भन्नै चाहनुहुन्न कहिरो के गर्ने आखिर कसले के गर्यो र दुनियाँमा उहाँलाई उहाँले कसका के गर्नु भएन मजदुरी गर्नुभयो बैसेलसम्म कसैलाई माया गर्नुभयो कसैलाई विवाह गर्नुभयो सबैले हेला गरेपछि यो, गरे, यो बुढेस कालमा यहाँ उडारमा आएर फालिनु भएको छ लाइट लाइट पनि पोको पार्दै हुनुहुन्छ डराएर होला यी भाँडाकुँडा पो पार्दै हुनुहुन्छ पालि भनिसक्यो भने चाहिँ धेरै कुरा मैले जान्दिनँ थोरु तपाईँले मैस उमेरमा आफ्नो बुद्धि भुट्किएर होला नि तपाईँले दुःख पाएको त बुद्धि भुट्किएको अब के गराउँछ सबैलाई एक नाट हुने हुन्छले दिने कुरा हो दे हुन्छ Oh, uh baby. -huh. Uh -huh. अनि बाल बच्चा त झन् भएनन् होला नौ दिन र पन्ध्र दिनमा भएनन् के भयो के भयो भन्ने कुरा कहिले जाने भै तरिका केटाकेटी कुरो गरेर नआ छ आफ्नो काममा जाओ, जाओ बाबु तिरबाट पनि मेरो उपकार केही हुन्न त मैले त्यसरी बुझिराखेको छु आफ्नो मान्छे उहाँ जर्नेल भएर बसेको छ त उपकार भएन भने तपाईँ कसरी दोर्न बहादुर कुमारको आफ्नो त्यही भएर तपाईँ जात बन्नुभयो अब त जुत्न पनि सक्नुहुन्न तपाईँले जुत्न सक्नुहुन्न अब त कसले पाल्छ होला तपाईँलाई त्यति अब अब कुरा चाहियो भन्दैछु भाउ धेरै लफडा चाहिँ नि नगरौँ न फेस्याङ्क र कुरा नगरौँ बाबु हो हिँडेको फुल आजको बच्चीलाई हो धेरै फेस्याङ र कुरा नगरौँ अब सक्दैन भन्ने कुरा त थाहै भएको रहेछ थाहै हुन पर्छ धेरै कुराहरू सक्दै भयो तपाईँलाई दुख बिमार हुँदाखेरि कसले उपचार गरिदिन्छ जाने थियो कहिले उपकार गर्छ के गर्छ भनेर को बस्यो हुन्छ मरु ल भनेर कातर किनेर कोही बस्यो हुन्छ के गर्ने हामी तपाईँले भने जस्तो हिजका फुल आजका चल्ला भइयो हामीलाई त केही पनि थाहा छैन बुवाले त धेरै जीवन भोग्नु भएको छ नि त तपाईँले नभोगेको त केही छैन नि त कति भोग्नुभयो भन्ने कुरा त सारालाई थाहा छ नि होइन र भएन तर बुझ्पछ मान्छेहरूले होइन अनि यी गुन्द्राहरू इष्टमित्रले दिएका हुन् रातिमा जाडो हुन्छ होला ओर्नी केही रहन्छन् बुवा नकराउन होला बरू बाटाघाटा सोद्धा एबु सन्चि छस् भन्ने म उता मेरो चित्त बुझ्छ धेरै चाहिँ बसेर खेसनेर कुरा चाहिँ गरिरहन मेरो चित्त बुझ्दैन भयो उठ्दैन भन्ने कुरा त मेरो बुझ्दैन त तिमीहरूको पनि बुझ्दैन